कोही पनि सुरक्षित महसुस गर्दैनन् भइगो कृपया यो कुरा बन्द गर्नुहोस् जुजुमानको बिग्रिएको अनुहार देखेर रोजीले आफ्नो श्रीमानलाई आग्रह गरिन् ऊ फेरि सरकारी खाजा घरमा खान जान डराउँछ के जुजुमानतर्फ फर्केर उनले सचेत गराउँदै भनिन् तिमी ढोकामा पुग्नु अगाडि परिचय पत्र तयार राख यति भएमा तिम्रो काम सबै ठिक हुनेछु भने